साथमा सुलभ प्रभावकारी को, को लागि रत्नगर अस्पताल प्रणाली रत्नगर दुई मेन रोड काणी चोक चितवन अहिले बिहानको एघार बज्यो अहिले बिहानको एघार बज्यो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 ोर्ने नसा, नसा तथा बाथ रोग ट्रमा स्पाइनल सर्जन विशेषज्ञ डाक्टरद्वारा ढाड दुख्ने हात खुट्टा झमझमाउने ढाडको नसा च्याक्किएको खप्टिएको सिल्का हान्ने पोल्ने जोड्ने दुख्ने सुन्निने बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ परका, रतनगर अस्पताल प्री रतनगर मेन रोड टाणी चौक चितून्य छप्पन्न पांच साठी तीन सौ एक चालीस मनोरंजन काबर को साथार बैंक यूट विवाह होश या कुछ या सरकारी गैर सरकारी संघ सेमिनार तथा ठूला कन्फ्रेन्स आयोजना विभिन्न सी हजार जन सममता हलर को व्यवस्था पार्टी तथा समूह काटल स्टार बैंकवेज रत्नगर एक चितुवन फोन नंबर पांच साठी नौ सौ बयानबेबसाइट होटल छयासान मस्कार सदैक अर्पण एक सौ चार्लू पांच मेगानेट लाइन सुनिर्ण बिहान एघार बजे आज विक्रम सम्हज सत्तरी साल वैशाख महीना को पहले दिन नया वर्ष को स्वागत में देशभर विभिन्न कार्यक्रम भई रहांति समृद्धि को कामनापस में शुभ कामना विभिन्न पर्यटक स्थलहरूमा चहलफल बढ़िरहेको छ देश विदेशमा रहेका नेपालीहरू सुख शान्ति र समृद्धिको कामना गर्दै आपसमा भेटघाट र रमाइलो गरी नयाँ वर्ष मनाइरहेका छन् विगतमा भएका कमी कमजोरीको समीक्षा गर्दै आगामी योजना बनाउने नयाँ नयाँ कामको थालनी गर्ने दिनको रूपमा नयाँ वर्ष मनाउने परम्परा छ नयाँ वर्षको अवसर पारेर विभिन्न राजनैतिक दल संघ संगठनहरूले आज औपचारिक एवं अनौपचारिक कार्यक्रम गरेर शुभकामनादान प्रदान गर्दैछन् केही वर्ष यता नयाँ वर्षलाई विशेष महत्वको साथ मनाउने क्रम बढ़दै गएको छ राष्ट्रपति डाक्टर राम यादवले नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहने नेपालीहरूमा शान्ति सुख र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ राष्ट्रपति यादवले नयाँ वर्ष दुई हजार सत्तरी आरम्भ भएको अवसरमा दिनुभएको सन्देशमा संविधान दिन नसकेको कारण देश र जनताले आर्थिक क्षति राजनैतिक अस्थिरता र संवैधानिक अनिश्चितता लगायतका अनावश्यक बोझ र झन्झट बेहोर्नु परेको र मुलुकले यस्तो भार सधैँभरि ठेक्न नसक्ने उल्लेख गर्नुभएको छ पछिल्लो समय देशका सबै प्रमुख राजनैतिक दल र नेता निष्पक्ष स्वतन्त्र र विश्वासिलो निर्वाचन मार्फत नयाँ संविधानसभा गठन गर्ने कुरामा सहमत भएको उल्लेख गर्दै राष्ट्रपतिले प्रमुख दलहरूको सहमतिले सबैलाई आशावादी र उत्साहित तुल्याएको उल्लेख गर्नुभएको छ नयाँ संविधानसभाको निर्वाचनलाई सम्पूर्ण राजनैतिक दल र रा, आम जनसमुदायले नववर्षको उपहारका रूपमा स्वीकार गर्ने कुरामा आफू आशावादी रहेको पनि उहाँले बताउनु भएको छ यसै गरी उपराष्ट्रपति परमानन्द झाले पनि नयाँ वर्ष दुई हजार सत्तरीको सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि तथा उन्नति ल्याउने कामना गर्नुभएको छ नेपाली जनताको बलिदानपूर्ण संघर्ष र आन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरूलाई संस्थागत र सुदृढ गर्नु नै आजको टटकार आवश्यक भन्दै सन्देशमा उपराष्ट्रपतिले राष्ट्रिय सहमति र सम्वादबाट सबै पक्षलाई चुनावी प्रक्रियामा निर्धारित समयभित्र संविधानसभा निर्वाचन गर्न सक्नुपर्ने उल्लेख गर्नुभएको छ नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले नयाँ वर्षको अवसरमा शुभकामना दिनुहुँदै नयाँ वर्ष साझा पहिचान र सामर्थ्यको आधारमा संहितासहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माण गर्नु गुरूत्तर जिम्मेवारीलाई पूरा गर्नुपर्ने बताउनु भएको छ कोइरालाले मुलुकलाई अग्रगामी उन्मुख गराउन सफल हुनुपर्ने सन्देशमा उल्लेख गर्नु गर्नुभएको छ उहाँले सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै नयाँ वर्षमा सम्पूर्ण नागरिकले जीवधनको सुरक्षा प्रेस स्वतन्त्रता मानवाधिकारको संरक्षण स्वतन्त्र न्यायपालिकाको अनुभूति दण्डहीनताको अन्त्य र जबरजस्ती कब्जा सम्पत्ति फिर्ता द्वन्द फिरित एवं विस्थापितहरूले पुनस्थापना जस्ता ज्वलन्त समस्याको समाधान हुनुपर्ने पनि बताउनु भएको छ एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल धाल प्रचण्ड आज चीन जाँदै हुनुहुन्छ अहिले किबेरमा एयर साइनाको विमानबाट त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ चीन भ्रमणका क्रममा प्रचण्डले त्यहाँका राष्ट्रपति प्रधानमन्त्री लगायत उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गर्नुहुनेछ आज दक्षिण पश्चिम सर छेदोङका लागि प्रस्थान गर्ने अध्यक्ष प्रचण्डको टोली आउँदो वैशाख पाँच गते मात्रै बेजिङ जानुहुनेछ चीनमा नयाँ नेतृत्व आएपछि चिनिया कम्युनिष्ट पार्टीको निम्तोमा चीन भ्रमण गर्ने प्रचण्ड पहिलो दक्षिण एसियाली प्रचण्डको भ्रमण टोलीमा प्रचण्ड पत्नी श्री दासकीय सचिव चुनामणि खड्का सन्तो दराई र अंगरक्षक दानाबहादुर मल्ल लगायत हुनुहुन्छ एक हप्ता लामो सेन भ्रमणका क्रममा नेपालको आर्थिक समृद्धिका विषयमा छलफल गर्ने प्रचण्डले बताउनुभयो निर्वाचनका कार्यक्रम बैथुन सक्रिय नेकपा माओवादीले सुदूरपश्चिममा जग्गा कब्जा गर्ने कार्यलाई पनि तीव्र बनाएको छ नेकपा माओवादीका कार्यकर्ताले देवबहादुर मल्लको कोटा तुल्सेपुर गाविस दुई दोधरपुर उडा नम्बर चार तुलसीपुरमा रहेको साठी विघा जग्गा कब्जा गरेको हो एरिया इन्चार्ज क्षेत्रीशको नेतृत्वमा गएको झण्डै एक भन्दा बढी नेकपा माओवादीका कार्यकर्ता र जनस्वयंसेवक संघका कार्यकर्ताले जग्गामा झण्डा गाडेका हुन नेकपा माओवादीको दोधो दो धारागा इन्चार्ज चौधरीले एकीकृत एक नेकपा माओवादीले कमिशन खाएर जग्गा बिक्री गरेकोले जग्गा कब्जामा लिएको दावी गर्नुभयो दोधोधारागा इन्चार्ज बेकुले पार्टीको केन्द्रीय नीति अनुसार जग्ह कब्जा कर सबैभन्दा लामो टेलिभिजन अन्तर्वार्ता गरेर संसारकर्मी रवि लामिछानेले विश्व कीर्तिमान कायम गर्नुभएको छ लगातार बैसठी घण्टा बाह्र मिनटसम्म अन्तर्वार्ता गरेपछि उहाँको नाममा नयाँ ना कीर्तिमान बनेको हो विश्वले चिनेछ नेपाल भने नारासहित गएको गएको बिहिबार साढे दस बजे शुरू भएको अन्तर्वार्ता गए राती बजेर रा त्रिचालिस मिनट जाँदा सकिएको थियो तर हरेक घण्टा पाँच मिनट विश्राम लिने समय पनि उहाँले विश्रामसमेत नलिएकाले त्यो समय समेत उहाँको नाममा जोडिएको छ लगातार बावन घण्टा अंतर्वाता करें यूक्रेन को टेलीविजन चैनल लाइव का पाप्लो को टेडियाना गिनेश बुक अफ ओल्ड रेकर्ड में नाम लेखिया थे लमिछाने कोर्तिमान गिनेश बुक अफ ओर्ड रेकर्ड्स दईस अमेरिकाले उत्तर कोरिया को परमाणु को मुद्दा संबंधी संकट को, को मिलकर समाधान करने निर्णय करीनली परणु मुद्दा सब पार्टी को साझा जिम्मेवारी उत्तर कोरिया परमाणु कार्यक्रम त्याग दुवै देश संयुक्त प्रयास करने सहमति करमेरिकी विदेश मंत्री जोन केरी ने सीनिया पक्षसगर भेटवाता को क्रम में योमति विदेश मंत्री यथाशीघ्र परमाणु मुद्दा कसरी सोलझाने भाई विषय दुवै पक्ष मिले निर्णय कर कार दक्षिण कोरिया विरूद्व परमाणु कार्यक्रम करने धमकी देतर कोरिया मिशल परीक्षण को तैयारी कर उत्तर कोरिया संभवत पन्द्र अप्रील में मिशल परीक्षण कर सकने अं आइपिएल क्रिकेट अन्तर्गत शनिबार रातिको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको छ निकै रोमाञ्चक खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बेंगलोरलाई चार विकेटले हरायो एक सय छैसठी रनको लक्ष्य चेन्नईले एक बल बाँकी सदा पूरा गर्यो अन्तिम ओभरमा पन्ध्र रन आवश्यक रहेको चेन्नईका लागि रविन्द्र जडेजाले एघार तथा क्रिश मोरिसले तीन रन जोडे अन्तिम बलमा दुई रन आवश्यक पर्दा जडेजा एक रन लिँदै क्याच आउट भए पनि एम्पायरले नौ बलको इशारा गरेपछि चेन्नईले रोमाञ्चक जित हात पारेको हो उता इण्डियन प्रिमियर लीग आइफएल क्रिकेट अन्तर्गत गै रातिको खेलमा मुम्बई इण्डियन्स विजय भएको छ पुणे वारियर्सलाई एकचालिस रनले हराउँदै मुम्बई तालिकाको पहिलो स्थानमा उक्लिएको छ जीवका लागि एक सय चौरासी रनको लक्ष्य पछ्याएको पुणेले निर्धारित बीस ओभरमा आठ विकेट गुमाउँदै एक रन मात्र बनाउन सक्यो यसअघि पहिला ब्याटिङ गरेको मुम्बईले रोहित शर्माको बैसठी सचिन तेन्दुलकरको चौवालिस र दिनेश कार्तिकको एकचालिस रनको मद्दतमा एक रन बनाएको थियो हौसान एघार बजी को अर्पण खबर सकि समाचार कक्ष म समझना बिता हूं नमस्कार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 वर्ष दुई हजार पावन अवसर में हमारा संपूर्ण ग्राहक वर्गजन तथा शुभचिंतक हार्दिक मंगलमय शुभ कामनाली पुस्तक पसल फोन शून्य छपन्न पांच एकसठी सात सौ एक चालीस हमी कहाँ संपूर्ण बोर्डिंग आई सकते जानकारी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 नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ बजार प्रोपाइटर भैरव मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिसठी तिन सय एकानब्बे नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ वन निर्माण चितवन। नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौ ब्ल्यु स्काई भिडियो मिक्सिङ सेन्टर खैरहनी चार पर्सा मनोज कुमार चौधरी मोबाइल अन्ठानब्बे नववर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ बुद्धज्योति आवासीय माध्यमिक विद्यालय भुकाहा शीतलचोक प्राचार्य एवं विद्यालय परिवार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौरी कपडा पसल सोराहाचोक पुल बजारसँगै प्रोप्राइटर गौ प्रसाद श्रेष्ठ फोन शून्य छप्पन्न पाँच हामी कहाँ स्वदेशी तथा विदेशी सृजन अनुसारका कपडाहरू शुपद मूल्यमा पाइन्छ नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण दर्शक महानुभावहरूमा सुख शान्ति तथा समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ श्री चित्रसेन बाबा मिडिया प्राली रत्नगराट बक्कुलहर प्रोपाइटर नारायण खतीवडा साथै यस ब्यानरद्वारा निर्मित नेपाली कथानक चलचित्र लपडा आउँदो श्रावण अठार गतेबाट प्रदर्शनीमा आउँदैछ सपरिवार एकपटक अवश्य हेर्नुहोला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 नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ ट्रेडर्स रनपाइटर विनोद पोखरेल पाँच पचास अन्ठाउन्न पाँच, पाँच सय बयासी नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौना इलेक्ट्रोनिक्स प्रोपाइटर रामकृष्ण ढुङ्गाना रत्नगर एक बकुलहरेडियो अर्पणको आडैमा नव दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौ ध्रुव मामा रेस्टुरेन्ट प्रोप्राइटर कृष्ण श्रेष्ठ खैरहनी चार चौबिसको चिचोक